उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका सत्रवटा एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति नौ बजेको नेपाल खबरपछि कार्यक्रम श्रुति सम्बेक प्रस्तुत हुन्छ कार्यक्रम श्रुति हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्छौं श्रुति समेकको आजको श्रृङ्खलामा पनि हामीले विश्वेश्वर प्रसाद कोइरालाको प्रसिद्ध उपन्यास बाबु आमा र छोरा लिएर आएका छौं कुल एकहत्तर पृष्ठमा पुस्तकका रूपमा रहेको यो कृतिको तेस्रो श्रृङ्खला हामी आजको श्रुति समेकमा वाचन सुन्छौं बाबुआमा र छोरा उपन्यासको पहिलो संस्करण विक्रमसम्म दुई हजार पैंतालिस प्यार सालमा प्रकाशित भएको थियो मनोविश्लेषणात्मक साहित्यका लागि सुपरिचित विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु, को उपन्यास को बाबु को आमा र छोराले यही कृतिगत वैशिष्ट्यतालाई पछ्याएको छ उपन्यासको पहिलो र दोस्रो श्रृंखलामा हामीले बाबु शीर्षकको आत्मपरक कथा सुन्यौं आज तेस्रो श्रृङ्खलाबाट आमा शीर्षकमा आत्मपरक शैलीले प्रस्तुत भएका प्रसंगहरू सुन्छौं उपन्यास बाबु आमा र छोराको तेस्रो श्रृङ्खला वाचन पृष्ठ तेइसबाट सुनौ अच्युत घिमिरेको आवाजमा नारीको मूल आवश्यकता जीवनमा प्रेमको नै हुन्छ त्यही हो उसको सबभन्दा ठूलो खाँचो त्यसैले त त्यसको निर्णय नै पात्रको रूपमा भएको छ जो प्रेमको रसले मात्र भरिन जान्छ प्रेम बिहिन नारी केवल एवं खोकरो शरीर को ढांचा हो पुरूषला प्रेम चाहिए हो चाह नुझे दुई पुरूष को सहवास को अन्भव ले तर उसको मूल तत्व होना जो न भई ऊपरी नारी को जिस निस्सार उसको प्रेम प्रत्युत्तर हो उसको खाचो हमारा आवश्यकता ने जगाक हो जीवन हामी नारी नंतिम लक्ष्य प्रेम पुरुष अस्तित्वमा प्रेमको त्यो अस्तित्व छैन जुन हाम्रो अस्तित्वमा छ यदि नारीले आत्मवंचनालाई त्यागेर हेर्न सकि भने उसले यदि जीवनको गहिरोपनभित्र हेर्न सकि भने उसले देख्छे उसको आफ्नो आत्मिक आवश्यकताको पूर्तिका लागि पुरूष उसलाई प्रेम गर्छ स्त्री शून्य लोकमा पनि पुरूष त्यसो हुनाले मलाई लाग्छ जीवित रहन सक्छ सक्रिय भएर नै र सायद सुखी भएर नै किनभने उसको तात्विक आवश्यकताको कुनै आपूर्तिको बोध उसलाई हुनेछैन हामी नारीहरू जीवित रहनै सक्दैनौं पुरूष बिना हाम्रो सार्थकता नै लोप हुन्छ त्यस स्थितिमा हाम्रो अस्तित्वको आधार हाम्रो सृष्टिको हेतु सब लोप भएर जान्छ पानीका बुँध बुदा जस्ता हामी हुन्छौं हाम्रो समाजको लघुत्तम रूपका लागि पनि दुई व्यक्ति चाहिन्छ जसमा एउटा पुरूष नै हुनुपर्छ हाम्रो दीर्घतम रूप पनि त्यही हो पुरूष आफ्नै आफ्नो समाज रच्न सक्छ त्यसको समाजको सबभन्दा सानो रूप त्यो स्वयं हुन सक्छ र पुरूषको अनन्तमुखी जीवनका अनन्त रूचिहरूले गर्दा उसको वृहत्तम समाज सम्पूर्ण मानव जातिलाई सम्मिलित गराएर ब्रह्माण्डलाई छिचोल्न त्यहाँसम्म पनि उसको पहुँच हुन्छ हामीलाई आफ्नो खाँचोको छोटो जन्जिरले पुरूषसँग बाँधेर राख्छ त्यसैको चारैतिरको क्षेत्र हाम्रो विश्व हो त्यसैले मैले भनेको प्रेम हाम्रो जीवनको आधार हो त्यो त्योभन्दा बाहिरका प्राप्तिहरू हाम्रो लागि उपलब्ध हुने तत्त्वहरू होइनन् विज्ञान दर्शन कला साहित्य यदि अभिव्यक्तिहरू हाम्रो पेटबाट पोखिएर हामीबाट निस्केका कुरा होइनन् भने म त्यस्ता नारीको कुरा गर्दिन जो शरीर नारीको धारण गरेर पनि जसले नारीत्वको प्रकृति र स्वभावबाट आफूलाई उम्काएका छन् ती त नारी रहेनन् बाह्य रूप उनीहरूको नारीको नै रहे पनि मलाई थाहा छैन स्वधर्म त्यागेकी नारीको जीवनको अनुभव कस्तो हुँदो हो कस्तो व्यक्तित्व त्यसले पाउँदी हो म त आफ्नो साधारण अनुभवको कुरो मात्र गरिरहेको छु यहाँ सामान्य नारीहरूको जसलाई आफ्नो जीवनमा सबभन्दा ठूलो खाँचो प्रेमको हुन्छ यति भनेर कि म यो पनि भन्न सक्छु कि नारीलाई प्रेम पाएर सत्थो पुग्छ कि मैले प्रेम यथेष्ट मात्रामा पाइनँ जीवनमा यही मेरो सानो जीवनमै बाइस तेइस वर्ष पुग्दा नपुग्दै यौवनको प्रथम प्रहरमै म के पुरूषको प्रेमले ओतप्रोत भएन एउटा प्रेमले मात्र होइन दुई दुई पुरूषको प्रेम त्यसो भए किन लाग्छ प्रेम यथेष्ट हुँदो रहेनछ प्रेम मात्रले पुग्दो रहेनछ स्त्रीलाई पनि मेरो जीवनको अनुभव यही हो नारीको जीवन र प्रेम त हो यसमा सन्देह छैन तर खोइ किन म सार्थक हुन सकिन सन्तोष किन भएन मलाई यस्तै अन्यलमा पर्दा जब मलाई केही कुरो पनि नबुझेको जस्तो लाग्छ भाग्य भन्ने कुरामा विश्वास गर्न मन लाग्छ आफ्नो कर्ममा सक्रियता स्त्रीको गुण होइन त्यो कर्ता हुन सक्दिन सृष्टिले उसलाई कर्मको स्थितिमा राखेको छ नारी त्यस्तै तत्त्व हो जसमाथि क्रिया सम्पादित हुनुपर्छ निश्चेष्टा होइन नारी कहिले पनि निश्चेष्ट हुन्न केवल सक्रिय त्यो हुन सक्दिनँ उग्रिने चेष्टा उसको आफ्नो स्वभाव हो सक्रिय हुने त पुरूषको काम यस्तो नारी प्रकृति भएकोले असहायता जीव हुन्छ त्यो कर्ता हुन नसकेकीले अबला कर्म हुनु परेकाकाले भाग्य भन्ने कुरामा आधारित नारीमा कर्म र भाग्यको स्थायी सम्बन्ध प्रकट हुन्छ कर्म उसको मूल तत्व हो भाग्य त्यसबाट पोषण प्राप्त गर्ने परजीवी तत्व मलाई लाग्छ नारीलाई भाग्यको आधार नलिई हुन्न त्यसैले त हामी जुन स्थितिमा पनि आफूलाई अनुकूल पार्न सक्छौ शरीरले र मनले कोमल र भाग्यले पनि त्यसैले त नमनीय नहुने पशुवर्ती हुन सक्ने मेरे जीवन दुईचोटी प्रारंभ हो मेरे जन्म दुईचोटी भर्कचोटी जब मैं आपूला उसको प्रेम में पाए तो दोसों जन्म लेर्वज जन्म को स्मृति ने लोप कर बीस वर्ष को मेरे जीवन में यावत कुरास एक घटना ने दोईपुछी सफा कर सब कुरा मैं बिर्से रेम कर मेरे जीवन में घटेन उंग प्रेम कर बाहे आमा धनकुटा कोाव में जन्म दी होली प्रेम ने मैं बनारस शहर में जन्म दिया किसीमी लेर स्वाभाविक जीवन नही होस फेरे जस्त हामी दुवै हिन्दू युनिभर्सिटीका विद्यार्थी थियौं मा आर्टसपट्टि ऊ विज्ञानको अरूहरूको अनुभव कुनै कस्तो हुन्छ मेरो लागि प्रेमको अनुभव विस्तारै सानो बिउबाट ज्वरो हाल्दै वटवृक्ष सरह कालान्तरमा च्याप छ्यापति हुने जस्तो भएला मध्यम गति को बाढ़ी आएन नजानिद किसिम उसको महाजाल एक एक तंत कर मै बेरेन आज एवं सानो तंतु बनियो भोली अर्क पर्सी अर्क अह तस्त भयन एक, एक बिजुली चमको जस्त भूटू में घनगर्जन हठात होक ढुक म ते उमेर में पुगिसी थी शायद प्रेम तस्त अकस्त एक चुर्लुम में पर्ने करी फागुन निक्न थालेको थियो परीक्षाको समय नजिकै आउन थालेकोले क्लासको पढाइ पनि समाप्त हुँदै गएको थियो त्यसै हुनाले कलेजमा उस्तो चहल थिएन बनारसको याम नै यस्तो हुन्छ कि जाडोमा उत्साहका दिन तात्दै आउन थालेको हावाले बगाएर लगिदिन्छ र जसलाई बसन्त भन्छन् त्यस ऋतुले एक प्रकारको उदासी मात्र लिएर आउँछ विद्यार्थीलाई परीक्षाको पीर पनि ठिक्कत त्यही समयमा थपिन्छ जब फुस्रो आकाशमा फागुन चैते हावामा सुकेका पात यताउति उडी हिँड्छन् कुनै कुनै वृक्ष त यसरी नाँगिन्छन् मानव ती मरिसकेका हुन् कुनै कुनैमा भने कोमल पल्लब लाग्न थाल्छ र कुनै कुन हागमा बसेर कोइली कुकू गर्न थाल्छ चा। चार बजेको बखत थियो कलेजको विदाको घण्टी लाग्यो क्लास क्लासबाट विद्यार्थीहरू निस्के म पनि आफ्ना शैलीहरूका साथ क्लासबाट बाहिर आए सबैलाई घर फर्कने हतार थियो होस्टेलमा बस्ने विद्यार्थीहरूको ताती सड़कभरि फैलियो शहर फर्किने विध्यार्थीहरू पनि कोही साइकल कोही रिक्सा कोही एक्का मोटरमा चढ़ेर निस्किए मानिसहरूको बोलीमाथि मिसिएर उठेको रिक्सा र साइकलका घण्टी मोटरको हर्न र एक्का वालाहरूको घोडालाई हकार म आफ्नो रिक्साको लागि एउटा रूख पनि पर्खिरहेको थिएँ कलेजको सामान्य साथीहरू होस्टलतिर लागिसकेका थिए म एक्लै थिएँ त्यही समयमा मैले उसको स्वर सुने म मा तिमीलाई माया गर्छु बुझ्यौ म छक्क परे र फर्केर हेर्दा ऊ उभिरहेको थियो मेरो बगलैमा बडो गम्भीर मुख लाएर बुझ्यौ यस्तो अन्यताको स्वर थियो त्यो मानौ कुनै तर्कपछि अकाट्य रूपमा स्थापित हुन गएको निर्णय होस् परिणत हुने जी विस्मयबाट बिउँछ नि बित्तिकै मलाई उसको कुरा बुझ्न गाह्रो लागेन त्यस्तो अकस्मातको प्रस्तावप्रति मेरो कस्तो प्रतिक्रिया हुनुपर्ने क्रोधको या स्वीकृतिको दुवै कुरा मलाई भएन मलाई त साधारण कुराले त्यस समय अप्ठ्यारोमा पार्यो मेरो लुगा असाध्य सादा थिए र खुजमुजिएका हावाका नियन्त्रणमा नआउने कपाल जो रूखो भएर कहिले मेरो मुखमा छोपिन पुग्थ्यो त कहिले हावामा बग्न त्यतापट्टि मेरो ध्यान गयो निश्चय नै मेरो अनुहार पनि दिनभरिको पसिना धूलो र अपराह्नको थकानले कम दर्शनीय थिएन होला त्यसै बखतमा मेरो रिक्सा पनि आइपुग्यो त्यसमा चढ्दा मैले भने निश्चय नै उत्तरको अपेक्षा तपाईँलाई होइन होला नभोलि उभिरह्यो मैले सोधेँ तपाईँलाई कहाँ जानु छ सरतिर जाने हो भने आउनुहोस् ठाउँ छ यहाँ बाटोमा त्यस्तो कुनै विशेष कुरा भएन हाम्रो शिष्टाचारका लागि साधारण परिचय पाउने खालका प्रश्नोत्तर मात्र भए मैले उसलाई बताए कि म नेपालीहरूको टोल दुग्ध विनायक गल्लीमा बुढी फूपूका साथमा बस्छु र मेरो विषय अर्थशास्त्र र रा राजनीति छ उसको विषय भौतिकशास्त्र र सायन्स शास्त्र सायन रहेछ र कमच्छामा डेरा लिएर बस्ने गरेको छ अरे परिचयको पनि आवश्यकता थिएन किनभने युनिभर्सिटीका नेपाली छात्र छात्राहरूको साधारण परिचय सबैलाई सबैको थियो नेपाली छात्र संघका समय समयमा हुने विभिन्न कार्यक्रममा एउटाले अर्को परिचय पाइहाल्दथ्यो उसलाई नचिन्ने त पुरै थिएन किनभने ऊ नेपाली छात्रहरूको मुटु मात्र थिएन कि हिन्दुस्तानी छात्रहरूको पनि ऊ बडो प्रिय थियो युनिभर्सिटीमा भइरहने समारोहहरू उत्सवहरूमा सबै ठाउँबाट उसलाई निम्त आउँथ्यो केटीहरू पनि उसलाई खुब मन पराउँथे मेरा हिन्दुस्तानी साथीहरू पनि उसको चर्चा गर्थे र भन्थे बडो सुन्दर छ तेरो नेपाली बस्नेत गोदोलियामा ऊर्लियो मेरो रिक्सा मलाई लिएर एक शोकतिर लाग्यो अनि पो उसले भनेको कुराको असर लागू लागेको जस्तो मेरो मस्तिष्कमा पर्न थाल्यो पहिले रमाइलो स्वाद आयो मुखमा नजानिँदो सुगन्धी भएको जस्तो र शरीर बीचबीचमा फुरूङ्ग फुरग हुन थाल्यो र घर पुग्दा नपुग्दा म आनन्दको उन्मादमा रन्कीकी जस्ती भएँ किताबहरूलाई भयमा फ्याँकेर बिछनामा पछारिए अनि लाग्यो मुटु चर्किन थालिरहेछ लाग्थ्यो अब फुट्छ अब फुट्छ नशा त्यस्तै झन्झनाउन थाले आनन्दमा निशासिए जस्तो भयो त्यस स्थितिमा म के सोच्न सक्दिन मस्तिष्कमा कुनै वाक्य पनि पूरा भन्दैन थियो आधा आधा टुटेका खण्ड खण्ड परेका बिच जाति का तस्वीर देखे जस्त ल्याएर मलाई घचघचाउन थालि किन बेरुका शरी निको भन्दै अनिपो मैले थाहा पाएँ रात परिसकेछ भात कुरहेका रहेछन् मैले आङ ताने बडो रमाइलो मानेर मलाई थाकेको जस्तो भयो तर आनन्दको बोध मेरो शरीरको रेसा रेसाले पाइरहेको थियो के को आनन्द झल्यास झल्याँस सम्झिरहन्थेँ उसले भनेको कुरा म तिमीलाई माया गर्छु बुझ्यौ त्यही एउटा सानो वाक्य थियो जसले ममा यत्रो ठुलो उद्यग ल्याएको थियो त्यसपछि म अर्की भएँ पहिलेका सबै कुरा बिर्सिए जस्तो भयो मलाई लाग्यो मेरो पुनर्जन्म भयो म प्रेमको दुनियाँमा सास फेर्न थालेँ प्रेममा आनन्द दुःख आशा निराशा विश्वास संशय घात प्रतिघातको दुनियामा, मेरो चेतन हठात तीव्रतर भयो शुद्ध मर्ममय जसको सुख होस् चाहे दुःखको अनुभव चरमतम हुन्थ्यो निरन्तर खपिन सक्ने स्थितिमा म रहन थालेँ आनन्दले खपिन सक्ने दुःखले पनि यस्तै खपिन सक्ने हो आनन्द सुख आशा विश्वासले नै मेरा ती घडी रहन्थे तर के कहिले कहिले त्यस्तो विपरीत अनुभव पनि म पाउँदिनँ थिएँ र जब संशय र निराशाको तोडमा परेर मलाई लाग्थ्यो किचिएकी छु कसैले घाँटी थिचिरहेको छ मेरो प्राण हर नवार फल्टेको कुराको मलाई सम्झना हुन्छ त्यस रात म सुत्नै सकिनँ कति लामो लागेको त्यो रात लाग्थ्यो त्यस्तो लामो रात कहिले पनि भएन म प्रत्येक क्षणलाई गनी गनी बिताइरहेको थिएँ सोच्दै कि कहिले भोलि होला र फेरि उसँग भेट होला कलेजमा यो त निश्चय थियो कि ऊ पनि बिच्छुना म पल्टी पल्टी भोलिको पर्खिरहेको होला म जस्तै आँखामा निद्रा पटक्क नभएर उसैको त प्रस्ताव थियो त्यस्तो गम्भीर कि त्यसलाई सुनेर नै म त्यसरी व्यथित हुँदै रात काटिरहेको छु उसलाई मैले केही उत्तर त दिइनँ हँ न केही भने ऊ सोच्दो हो म के सोच्दीहू उसले आफ्नो प्रेमको इजहार मेरा सामुन्ने गरिसकेको थियो ऊ बाँधिसकेको थियो म पो उसलाई लाग्दीहू अतै स्वतन्त्र छु उसको प्रस्ताव हँ नसम्म पनि केही न भनेर मैले सोचेँ सोचेँ भोलि भेट हुने बित्तिकै भनिदिन्छु म तिमीलाई माया गर्छु यो कुरा सोच्ने लाग्यो कहिले भोलि होला कहिले उसँग भेट होला र आफ्नो कुरा भन्न पाउला छटपटि त्यसैको थियो मनमा यस्तै किसिमका कुरा खेलाउंदा, खेलाउँदै कहिले हो बिहान पका आँखा लागेछ र मु सुक्क निदाय छु सूर्यको किरण पसेर कोठा उज्याल को उज्यालो भइरहेको थियो जब म बिउ जिएँ त्यस्तो रमाइलो त्यस्तो उज्यालो प्रभाव कहिले कहिले पनि भएको थिएन म उठेर नुहाउने कोठामा गएँ कुन तन्मयतामा लिप्त थिएँ म कि मलाई केही कुराको ज्ञान थिएन आनन्दको एकाग्रतामा लिप्त भएर तर त्यो तन्मयतामा चेतना यस्तो सजग प्रत्येक क्षण आनन्दबाट स्पन्दित भएको थियो Betul प्रत्येक वस्तु एटा नूतन रंगीन बनाए पुष्प जस्ते रा प्रत्येक भाव संगीतमय मनस्थिति में मैं बिहान को काम सीध्याए दिनभरी कलेज में बिताएं मदं को जस्तु चार बजे छुट्टी भैया रिश्सा का पर्खे उपएं हिजो ठीक गाड़ी में उसे मनीर आए मया को अभी मैला पर्खिकी थी लगे थी हिजो को उत्तर दिशु तर ऊ आज आएन ठाव सुन्ने जस्तु भैसको मैं बेग्र भाई चार दृष्टि गुमाएं मेरे रिक्सा मैला पर्खी रखे थोड़ी निराशा हठात मैं व्याप्त गलाइको मिट्र रित्त थाली सके थे किसला देखे टाढा आफ्ना साथीहरूसँग साइन्स कलेजको बरण्डाबाट तलिरहेको देख्ने बित्तिकै मैले पुनर्जीवन प्राप्त गरिनँ तत्कल तत्क्षण पुनः केवल भइरहेन म त यति सजग भएँ कि त्यसै लाज लाग्न थाल्यो उसले भने देखेकै थिएन अझै मलाई तर उसले पर्खी पर्खी लाजले गाडिन थालेँ र जब उसको दृष्टि म पर्यो र टाढैबाट उसले बोलायो उमा म लज्जाहत भएँ लाग्यो नाङ्गै उभिएकी छु मुख रातो भयो काला भत्पति भाद भाद पोल्न थाल्यो मेरो शिर त्यसै तल झुक्यो मलाई लाग्यो मेरो सङ्कल्प हावामा बिलाएर गयो म केही भन्न सक्दिनँ उसलाई वाक्य हारा भएँ म नजिकै आएर भन्यो उमा असल भयो भेट भयो एकछिन मैले अवेर गरेको भए तिमी जाइहाल्ने थियो नेपाली छात्रसंघको बैठक बोलाउनु परेको छ परीक्षापछि लगत्तै सबैजना आफ्ना आफ्ना घर लागिहाल्छन् त्यसो हुनाले छुट्टिनुभन्दा पहिले प्रत्येक वर्ष गरे जस्तो प्रीति सम्मेलन गर्नुपर्छ पर्सि पर मिटिङ बोलाउनु छ तिमी दुप्ध विनायकपट्टिका विद्यार्थीहरूलाई खबर गरे र त जाऊ रिक्साला हतार गरिरहेछ कस्तों निष्प्रियता मतब्ब्ध भेंसे स्थिति में यंत्रवत रिक्शा में चढ़े हिजो तस्त प्रस्ताव करने व्यक्ति जुन प्रस्तावले ने म रातभरीमें अर्की नारी भारगे पूर्ण प्रस्फुटित नारी जिससे मेरे जीवन में एकदम अर् पारिदि ती व्यक्ति आज छात्रसघ को निरर्थक कुरा जिम्मा लगान मात्र मसंग भेट मन उसको कोस्तेत्रो भूकंप का अनुभव तेला हाई ज्ञानहीन नारी के संकल्प ली थी के सोचे थीस् अब कति रित्त भार फर्किन लगे पढु म पढु मलाई बाटोभरि कुनै कुराको ज्ञान मलाई भएन यसको सिवायकी म आहत भएकी छु कुनै मर्मस्थलमा झगडा वाद विवाद भनाभनबाट पाएको घात थिएन त्यो जो दुई व्यक्तित्वको संघर्षको तातोमा मानिसले पाउँछ युद्ध क्षेत्रको चोट सहन सकिँदो हो उत्तेजनाको रन्कोमा तर यो चोट किनभने विपक्षीले युद्ध दत्त भएर हानेको थिएन त्यसैले त झन मर्मभेरी थियो मलाई लाग्यो कस्तो अनाग्रहता म लाजले भुतुक्क भए लाग्यो नाङ्गी फर्किरहेको छु सबको दृष्टिका अगाडि शरीर ढाक्ने कुनै सानो ठाउँ पनि छैन जहाँ मुन्टोसम्म गाडेर पनि आफ्नो निर्लजतालाई आवरण दिने कोसिस तर भन्न त मैले केही पनि भनेकी थिइन मुखले त उग्रेकी थिइन तै पनि मन त हारिसकेको थियो नि मनले त सबै थोक ओखलिसकेको थियो त्यही मनको स्थलमा पो त चोट लागेको छ नग्न पनि म त्यहीँ भएकी छु मलाई लाग्यो अब कुन मुख लिएर उसँग भेटौँला हिजो जुन तप्त उन्माद लिएर छटपटाउँदै रात बिताएँ आज पनि त्यस्तै रात बिताइरही छु लज्जा हत नारीको नग्नताको चिसो निराशामा त्यसैले त म भन्छु प्रेमको सुख दुःख आशा निराशा संशय निश्चिन्तता घात प्रतिघातको दुनियाँकी प्राणी भएर म त्यस दिन जन्मिएकी थिएँ जहाँको उच्च स्थानीय पातलो वायुमण्डलमा जहिले पनि निसास्यको बोध हुन्छ तर यहाँ संज्ञा चेतनता र इन्द्रिय ग्राह्यता भने असाधारण किसिमबाट सूक्ष्म र तीक्ष् हुँदै जान्छ घटनापूर्ण हुँदैन कमसेकम मेरो आफ्नो अनुभव त त्यही छ मेरो प्रेममा कुनै ठूला घटना घटेनन् साधारण दैनिकता साथ त्यो थियो साना साना दैनिक जीवनका कुराहरूले भरिएको त्यसमा हाँसो कहिले पनि आकाशमा गुन्जने खितकामा उठेन न रोधन नै छिमेकीले सुन्ने डाकोमा फुट्यो वीरताका कुनै कदम चालिनन् त्यसमा न ना नाटकीय भङ्गीमा त्यो कहिले व्यक्त नै भयो म प्रेम गर्थेँ भनेपछि अरु वर्णन योग्य कुनै कुरा रहँदैन हृदयको एकान्तमा जे जस्तो कुरो घुटिरहेको भए तापनि हाम्रो प्रेममा त्यस्तो कुनै घटना घटेन जसको यहाँ चर्चा गर्नुपरोस् कि यो भन्ने कुरा हो कि लुगाफाटा र पैरनतिर मेरो ध्यान जान थाल्यो जसका प्रति पहिले म सदा उदासीन रहन्थे सादाबाट रंगीन सुतीबाट सिर्क पहिरनमा आफू बद्िँदा कतिले त्यो सूक्ष्म परिवर्तन लक्ष्य गरे होलान् यद्यपि म धेरै बेर लुगा लगाउँथे र ऐनाको अगाडि उभिएर हेर्थे कस्तो सुहाएको छ भनेर पहिलोचोटि गालामा लालीको हलुको टाटो लाउँदा मनमा कति तर्क वितर्क गर्नु परेको थियो ऐनाको अगाडि कतिचोटि लाली लाउँदै पुस्दै गर्नु परेको थियो कति मनमा लाज लागि गालामा रातो टाटो रहन दिएकी थिएँ यति नजानिँदो कि कसैले पनि त्यसलाई लक्ष्य गरेनन् मलाई पीर त्यसैको थियो उसले देख्यो भने के भन्ला कति लाजले बुतक्क होला हे ईश्वर यस शृङ्गारपट्टि उसको दृष्टि नजाओस् नत्र म लाजले मर्नेछु तर साँच्चै उसको दृष्टि त्यतापट्टि नगएको देख्दा भने कस्तो निराशा भएको थियो किन पुरूषको त्यस्तो मोटो आँखा हुन्छ किन हेर्दैन कि म कति शृङ्गारिरहेकी छु उसले हेर्ला भनेर ऊ देख्दैन उसको तर हामी अहिले उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा विशेष्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा सुनिरहेका छौ केही बेरपछि उपन्यासको बाँकी अंश वाचन निरन्तर हुनेछ उज्यालो सुन्दै गर्नुहोला उज्यालो 90 कार्यक्रम श्रुति समवेत तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम झापाको एफएम मेचिट्युन्स बर्दिवासको रेडियो दर्पण दोलखाको कालिचोक एफएम बीरगंजको नारायणी एफएम हेटौडा एफएम रेडियो चितौवन र चितौवनकै रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ त्यसै गरी तनहुको माथिचेती एफएम रेडियो पर्वत गुल्मीको रेडियो रेसुङ्गा पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंगमा पनि कार्यक्रम श्रुति समेत सुन्दै हुनुहुन्छ यस्तै रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी र झुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्बेकको आजको श्रृङ्खलामा हामी विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा सुनिरहेका छौ उपसको बाँकी अंश अबको क्रममा तर कुनै दिन थियो तिमी आज कति राम्रै छौ म भन्थे झुट्टा के छ र आज ऊ भन्थ्यो तिम्रो कस्तो रुचिपूर्ण पहिरन छ मुख पनि सिकारी छौ मलाई बढी राम्री लागिरहेछौ म भन्थे छि के भनिरहेछौ साधारण पहिरनलाई पनि राम्रो भन्ने हो फेरि लोरी मानिसले पनि कसले के लायो कस्तो श्रृङ्गार गर्यो भनेर खोजी गर्ने हो छि मन मेरो मयुर जस्तो नाच्थ्यो उसँग सिनेमा जाँदा त्यसै रमाउँथे तर कहिले अर्की केटीलाई बोलाएको छ भने त्यसै खिन्न हुन्थेऊ भन्थ्यो उमा आज तिमी किन केही बोल्दिनौ म भन्थेँ तस्विर राम्रो छैन हेर्न मन लागिरहेको छैन मलाई ऊ भन्थ्यो नामी तस्विर हो यो ग्रेटा गार्बीको हेरन एक्टिङ हेरन एक्टिङ उसलाई नसोधेको भए पनि अर्की केटी भन्थे मलाई त खुब राम्रो लागिरहेछ चुप लगे गुत्थ भागर बस्ते ये सब कुछ कि घटना हो रस जसको वर्णन करे सांझ मत उदास फर्कन्थे रप कर सिनेमा जान तर भोलिपल्ट ऊ बोलाऊ मान्थे हमी दुईमात्र हो उत्साह ट्यांट्या तिमी आज कभी प्रसन्न छौ नि मंथे तस्वीर कस्तो राम यती कुरा भर घड़ी होते मेरा तीन मेरो प्रेम को यही स्तर थियो, दैनिक जीवन को स्तर में गंगा को शीतल पवित्र धार जस्तो बगी भिनी अथाह गैरोपन जिसको लग छ मेरे जन्मदिन को समझना उसके न मेरो मेरा उपहार लियादिन् उसको जन्मदिन में मैं उसका स्वेटर मोजा बुनीदि ये सब क्ने उखनीय घटना होन पी सहज कि हाथ का ऊपर आपको हाथ राखर ते बसिप मन लो किख को चरम अनुभूति यही हो कहिले कहिले हामी गंगा घाटमा जान्थ्यौँ ऊ भन्थ्यो नौकाको यात्रा गरौं आउन कति रमाइलो नौका बिहार हुन्थ्यो हाम्रो संध्याकालीन काशीको गंगाका उप मानिसहरूको चहल पहल घाटमा भइरहेको ध्यान आरती वजन, कीतन अनेकों मंदिर घड़ी गंडनाद बिस्तारे उतरद्दे आयो संध्या को, को अंधकार एक एक गरेर दीप बल्द गए ठावठा में घाट झकमक्क होना थालेको, अनि एक दुई करे आकाश में घर का छत मंदिर का शिविर मीनार ऊपर तारा टपटपाऊस्क लगे घाट का मथि सोझो तारेवीर जस्तों भार उ घर महल मंदिर रीन में बने ना किम जाल जरोखा यो अद्भुत दृश्य हाम्रो आँखाका गाड़ी राख्दै हाम्रो नाउँ गंगाको कालो जलमा जहाँ प्रकाशका किरिमिरी रेखाहरू सलबलाउँदै तैरिरहेका हुन्थे बग्दै जान्थ्यो डाँडाको छपछप र टोरीको मचमच शब्द गर्दै दे। त्यही <laughs> <देव रुणी। laughs> वखत हुन्थ्यो म सुस्तरी उसको हात आफ्नो हातमा लिन्थे मानव र देव ध्वनिले गुञ्जित भएको त्यस पवित्र घड़ीमा संयोगको अवसरलाई समातेको जस्तो गरेर मानवको स्मृति भन्दा टाढ़ाको समयदेखि प्रवाहित भएको पवित्र गंगाको जल र त्यसमा स्नार्थ आउने असंख्य मानिसहरूको त्यस्तै प्राचीन प्रवाहको निरन्तरताको पृष्ठभूमिमा मलाई लाग्थ्यो यो हाम्रो प्रेमको संयोग अनियन्त्रित छ दैवीय आशीर्वादले मंगलाभि शक्ति छ यो विराट मानवीय रंगमञ्चका असं्य दृश्यहरूको उत्पादक प्रयोजक स्त्री पुरूषको प्रेम त हुन् जसले जीवनका यी दृश्यहरूलाई अर्थपूर्ण पनि बनाउँछ र जसको सम्मुख चितामा निरन्तर जलिरहेको मृत्यु पनि अर्थपूर्ण हुन्छ र आफ्ना रङ्गमञ्चमा यो पनि निर्धारित सीमित भूमिका निर्वाह गर्छ यी भावनाहरू कुनै शब्दमा आउँदैनथे उसको हातलाई आफ्नो हातमा लिएर म बसिरहँदा सुखको अनुभवमा निशब्द भएर मनमा उठ्ने भाव थिए ती ऊ पनि घोरिएर बसिरहन्थ्यो ऊ पनि सायद त्यस्तै कुनै विराट रहस्यमयताको आभासले निशब्द भएको हुन्थ्यो कहिले कहिले कुरा पनि गर्थ्यो बडो सुस्तरी र रहस्यमय सृष्टिको सन्तुलन हाम्रो बाणीले नखलबलियोस् भनेर उसले एक भन्यो उमा पहिलो दिन त्यसरी तिमीलाई हठात प्रेमको स्वीकार सुनाउँदा तिमीलाई लागेन म कस्तो बदमाश छु भनेर भने बदमास भएको भए त्यस्तो लाग्ने थियो उसले भन्यो मैले तिमीलाई प्रथम दृष्टिमा नै प्रेम गर्न थालेँ देख्ने बित्तिकै लाग्यो यो कुन उज्यालो मेरो आकाशमा चम्कियो आज त्यसपछि कतिचोटि तिमीसँग भेटघाट भयो कुराकानी भयो कतिचोटि लाग्यो भनौँ माया गर्छु तिमीलाई तर सकिन त्यस दिनसम्म मेरो प्रेम प्रथम दृष्टिको प्रेम हो तिम्रो नि उमा कहिलेदेखि तिमीलाई लाग्यो तिमी मलाई माया गर्छौ मैं सुस्तरी मजना आज तो लदादी तिमी ना प्रेम करते आई रखी थी पूर्व जन्मदि ने अनादिकलदी सांसई मैंने लट्ठर उसको छाती में आपको शिर राखीद स्वास्नी मानिसका लागि नियतिको दुर्लङ्ग्य सन्देहको बाहक भएर आउँछ मेरा लागि कत्रो उग्र नियतिको रुद्रनाथ विषणताको रूपमा त्यो उपस्थित भयो जुन कठोर विषणता केवल नियतिको एकतन्त्रीय परमसत्तामा मात्र मानिसले अनुभव गर्छ तर तिनताका प्रेमको सौरभमय कालमा मलाई यसको कहिले पनि ध्यान आएन प्रेम त्यस्तो निर्द्वन्द थियो त्यस्तो आफ्नै स्वतपूर्ण कि बिहाको पनि त्यसलाई आवश्यकता पर्छ भन्ने कुरा कहिले पनि मैले चिताइन सुरु सुरुमा क्लासका साथीहरू कुनै गुप्त स्वादले जिब्रो चलाउँदै आँखा झिम्मा पार्दै मलाई भन्थे उमा आजकल त निकै बसुठ चल्दैछ नि बस्नेतसँग तिम्रो म लाजले रातो हुन्थेँ पची पी जब हम प्रेम में संबंध को सहजता स्थापित भईर थी उन्का गुप्त चाख ने सोधा प्रश्न का उत्तर को जवाब तेई तर आत्मविश्वास को आंखा उन्नीला हेथे और लग्तौ सब प्रेम को सीमहासन में आसीन माम्राज्ञी जस्ते छू कोधे कि तिमी बिहे उन्हींश्चय भईस महेश प्रश्नको प्रसंगलाई हृदयंग गर्न नसकेर उनीहरूलाई टूलठूलु हेरिरहन्थे एक दुईचोटि उसले पनि विवाहको चर्चा गर्यो र भन्यो हाम्रो विवाह भएपछि कति रमाइलो होला मैले केही बोलिनँ रमाइलोको योभन्दा अर्को रूप कस्तो हुन्छ त्यसको कल्पना मैले गर्न सकिन उसले भन्यो तुमी पनि छेत्री म पनि छेत्री बिहामा कुनै बाधा छैन बुझ्यौ उमा मैले भने मैले त त्योभन्दा अगाडि गएर कुरा बुझिसकेको छु भन्दा अगाडि गएर र बिहाभन्दा पनि अगाडि गएर लाग्छ प्रिया प्रेम भएपछि अरू सबै कुरा प्रसंगहीन छन् उसले भन्यो बिहा त गर्नुपर्छ हामीले मैले भने मैले गर्दिन कहिले भनेर नियतिको त्यस्तो दुर्दमनीयतालाई धारण गर्ने कुरा बिहाका प्रति कस्तो उदास थिएँ म कति अज्ञानी उसले भन्यो प्यारी तिमी कति भावुक छौ त्यसैले त मलाई लाग्छ तिम्रो रक्षा मैले सदा सर्वदा गरिरहनुपर्छ तिम्रो पुरूष भएर तिमीलाई जीवन पर्यन्त संरक्षणमा भनिराख्नुपर्छ प्रेमले मलाई पुरूषत्वको बोध गराएको छ उसले मलाई अघाल्यो म सजिलैसँग उसको आलिङ्गनभित्र पसेँ उसले त्यसरी नै भन्यो बिहा हाम्रो प्रेमको स्वीकृति हो, प्रेम हो समाजबाट लालमोहरङ्कित गरिएको स्वीकृति मैले बिस्तारै अङ्कभालबाट निस्केर सोधेँ त्यो लालमोहर पाइएन भने नि कुनै आशंकाको स्वर मैले झिकेको थिइनँ एउटा सानो तर्क मात्र उपस्थित गरेकी थिएँ उसले हाँसेर भन्यो सत्य कसले खोज्न सक्छ र हाम्रो प्रेम त का कायम नै रहन्छ त्यसलाई कसैले खोज्न सक्दैन जो पुरूष स्त्रीको सम्बन्धको वास्तविक कुरा हो मेरी उमा हाम्रो डाउ पञ्चगङ्गा घाटमा लागिसकेको थियो मेरो काँधमा सललाई राम्ररी मिलाएर ओडाइदिँदै उसले भन्यो साँझतिर जाडो जाडो लाग्न थाल्यो होइन उमा मैले उसको कोटको बटन लगाइदिएर भने खै मर्फर किन नल्याएको सर्दी लाग्ला दुग्ध विनायकमा मेरो घरको कोठासम्म मलाई पुर्याएर ऊ गयो यह होना कि मेम को गंभीर्य बोजिल भर मत्रे तीनताका गर्भवती जस्ती केवल अमिश्रित सत्व मात्र भर हल्का किसिम का रमाइला समय भी थे तीनताका जब हमी हावा में पुतली जस्ता बगी बगी हिड़ते जब हमी इंद्रधनुष का टुकड़ा जस्ता निसत्व रंगिनी में अलमस्त भर बग्थ्य कतिचोटि संगसंगे उसको घाट दशा स्वमेद में गए जब म लुगा फेर चीसो कपाल में तौलिया को फेटा गुथे घाट को पंडित को अगाड़ी बस निदार थापे तो सरदय बुढ़ो घाटिया तल बसेर मायाहरू हातले मेरो मस्तिष्कभरि सेतो चन्दनको छाप लगाइदिन्थ्यो विभिन्न बुट्टा भएको अनि उसको निधारमा पनि त्यस्तै किसिमको छाप लगाइदिन्थ्यो कहिले कहिले मेरो आफ्नो नेपाली घाट पञ्चगङ्गाको घाटियाले मलाई चन्दन लगाइदिँदा सोध्यो नानी उनी को हुन् तिम्रा म केही बोल्दिनथे उसलाई टिका लगाइदिँदा उससँग घाटियाले सोध्यो तिमी पनि यहीँ पढ्छौ विश्वविद्यालयमा उसले भन्यो अँ प्रतिचोटि दिउँसो क्लासबाट फ्रान्सिसी विदा लिएर युनिभर्सिटीभित्रको खेल बगैँचामा त्यसै चार हिँड्थ्यौँ कहिले अम्बा र बैर खाँदै र कहिले लुकी लुकी बारीको केराउका कोसा टिप्दै कहिले त्यसै अल्लाएर गहुँ जाउँ केराउ आलम तोरी कुसुमका खेतहरूको सीमालाई नाग्दै गंगाको त्यस धारिलो कगरामा पुग्थ्यौं जहाँ बाङ्गेकी गंगाको धारले काटिएको उच्चा ठाउँमा उभिएर उसपारीको सूर्य किरण परेर उज्यालो भएको त्यो पुरानो रामनगरको किल्लालाई हेर्थ्यौं र ऊ भन्थ्यो दाहिनीपट्टिको नदीको बहावलाई देखाएर त्यतै चुनारगढ पनि छ एकचोटि हामी त्यहाँ जाउँला नाउ सुनार जाने त कहिले मौका पाएन तर नाउको त्यस्तो यात्राको कुरा लिने रमाइलो हुन्थ्यो हु। काशीको समय कहिले पनि उत्सव समारोह जात्रा मेलाहरूबाट नौ गोठ टी खाली रहँदैन केही न केही भइरहन्छ कहीँ न कहीँ के बाह्रै मास कहिले कुन पूजा त कहिले कुन मेला कुनै त्यस्तो पूजा उत्सवहरू भएन जसलाई हामीले छाडेका हौं गणेश पूजा लक्ष्मी पूजा दुर्गा पूजा नागपूजा माटाका राम्रा राम्रा देवी देवताहरूका रंगीन र साना साना मूर्तिहरूलाई हातमा लिएर चिसो लुगा बोकेका हामी निधारमा सेतो चन्दन र गलामा फूल र पातको एकहोरे पातलो माला लगाएका बेला रसमा पेलिँदै पेलिँदै हिँड्थ्यौं दिवालीमा ठठेरी बजारको घुइँचोमा नकिची हामीलाई हुँदैनथ्यो जहाँ चौकीलाई ग्यासका बत्ती टर्किने भाँडा बर्तनहरूले गलीलाई त्यसै रौनक बक्सिन्थ्यो र रमितिहरूको चेहराको प्रसन्नतालाई झन उज्यालो पार्थ्यो राती घर फर्किँदा थाकेको मेरो शरीरले पिछुनाको स्पर्श पाउने बित्तिकै मनिद आउँथे दिनभरिको रमाइलो नगर भ्रमणपछि त्यस्तै रमाइलो निद्रामा मेरो रात्री बिद्धथ्यो एक दिन क् क्लास उसका लागि रिक्सामा बसेर पर्खिरहेकी थिएँ ऊ एउटा कागजको टुक्रा हातमा हल्लाउँदै आयो र मसँग रिक्सामा टाँसिएर बस्दा बस्दै भन्यो सुन्यो मैले बिहा गर्नु रे बाली लेखी पठाएको के खोज्छस् कानो आँखा मलाई सोधेको मुद्रामा उसले आँखा माथि चढायो मैले उसको उत्साहमा आफ्नो उत्साह थपेर भने आँखा होइन उसले उसके भो मैं चिठी पाने बि बालाखी सकें एवटी किटी पाइस वसाध्य राम्री त्रिभुवन में नएक सुशीला विदुषी रत्तीस लक्षण लेक्त मैं जिस्कर सोधे धाक नाव के हो हमी इसे रइलो माने हाँस्यौं उत्साह उत्प्रोत भार हमी बैंस में थोस्त मनस्थिति में कि जे कु में भी उत्साह रइलो र हाँसो ल त्यसको केही दिनपछि उसले भन्यो बाले मेरो चयनमा अग्रिम स्वीकृति दिनुभएको छ र लेख्नुभएको छोरा ठुलो उत्साहसँग ठुलो धुमधामसँग तेरो बिहा गरौँला तैँले रोजेकी केटी मेरी बुहारी भइसके चाँडै बिहा गर्नुपर्छ चा। अनि मतिर हेरेर रह उसले भन्यो चाँडै नै बुझ्यौ चाँडै नै बाले भनेको छ चाँडै उसका आँखा उत्साहले टलक्क भएका थिए मैले पनि त्यस्तै उत्साहमा भने केही रसिकतामा भोलि नै बुझ्यो भोलि नै उसले गम्भीर भएर भन्यो ठट्टाको कुरा होइन साँच्चै भोलि नै त उस्यमा त्यत्रो प्रचण्ड परिस्थिति ल्याउनु पर्ने रहेछ मेरो भाग्यलाई त्यसको के पत्तो त्यस दिन मलाई त्यस दिनको उपहास ठट्टै ठट्टामा त्यस प्रचण्ड परिणामको बिउ लुकेको रहेछ हाम्रो बिहा पनि उसको बाली भनेको जस्तो उत्साह र धुमधामसँग सम्पन्न हुन पाएन बाबुको आफ्नो प्रिय छोरोको बिहाको स्वप्न साकार हुनुभन्दा पूर्व नै मेरो नियतिले हठात अचिन्ते मोड लियो मलाई आफ्नो कक्षबाट उफारेर अर्को बिरानो कक्षेमा हालिदियो बाबुले चिताएको बिहा त भएन तर मैले ठट्टै ठट्टामा भनेको जस्तो बिहा चाहिँ हाम्रो भयो भोलि नै बुझ्यो भोलि नै उसले भन्यो साँच्चै भोलि नै भोलिपल्टै हाम्रो बिहा पनि भयो लघुकृत बिहा दुई प्रेमी हृदयले प्रेमका उप अन्ध राखेर गरेको बिहा दुई भावनाको विश्वासले आफ्नो सानो मुठीमा आफ्नो भावीलाई बन्दी गर्ने आस्थामा निर्णय लिएर सम्पन्न गरेको बिहा यो कस्तो तारतम्य कि प्रेमको बाहुल्यले उत्पन्न भएको बिहाप्रतिको मेरो उदासीनता र उसलाई भने बिहाको अविलम्ब खाँचो यसले गर्दा उत्साहको रमाइलो ठट्टाको प्रस्ताव उसको खाँचोले गर्दा उसका लागि स्वाभाविक युक्तियुक्त भयो र मेरो लागि मेरो उदासीनताले गर्दा निरपेक्ष गंभीर भोलि नई सांसे बने उचुपेसुप बर्सि काशी को घाट में संध्या उत्रो संध्याकान कारी रत्तामा गंगा तट अशांत थियो स्तो मंत्रुक्त घड़ी थियो जब मानस को समस्त चेतना में कुन्नी कस्तो असर पड़ कि गंभीर भावना में तो निमग्न भर निश्चल होने नबोलिकन सदैं को जस्तो उसको हाथ लो हाथ में लिये रलुका किसिमो शिरला उसको बक्षे में अड़ाकर दृश्य हेन था जब हम नाव पंचगंगा घाट में लगे ऊ नबोलिकन उठ्य रस्तों मेरे कांध में मेरे सल मिलाई मैं मफलरला उसको घाटी में बेर गांंो पारिदे और कोट को बटन लगाइए घाट को श्रेणी में उक्ल उक्लते उसके भो मो सहारा का उखुरा से मात्र उक्लिखे भोली हम स्वयं वर्ष तैयार भर बसे तीन दौन भागली बिछोना में लेटी लेटी उसके भोलि हम स्वयंबर समझिदा मन में कौतूहल जाग्यो बिहार को मा जा यीचोटी चर्चा चल सकते थी हमारे बीच में रतीका प्रति कौतूहल सुन्ने थे कि ती चर्चा के कहीं मेरे हृदय में कई विशेष आंदोलन लियाएन प्रेम को समुद्र में बिहार एक अंजोली पानी थप्ता कि असर पर्थ्य रेस राति म कौतूहलता ने स्पंदित पाएं शायद स्वयंवर भब्द को भाव प्रबण इतिहास के करता हो बिहाको सामाजिक ढुङ्गी त्यसमा रहँदैन जंगलमा कुनै राजा र देवकन्या या अप्सरा गन्दर्भमा अरू कुनै अमानुषिक कन्याको गुप्त प्रणय र संयोगको भावना यसमा परिलक्षित भएकोले मेरो युवती हृदयमा त्यसले चाख उत्पन्न गरेको होला यो मेरो त्यस रातको आनन्दपूर्ण उद्वेग र कौतूहलता मेरो कठोर भवितव्यको क्षण स्थायी करूणा र शरीदयताको खुकुलोपना थियो जब उसले मलाई आफ्नो कठोर पंजामा सदाका लागि च्याप्नुभन्दा पूर्व सबै नारीले पाउने विवाहपूर्वको रंगीन भावनाको सुखमा मलाई पनि डुब्न दिएको थियो शुलीमा चढ़ाउनुभन्दा पूर्वको त्यस्तो व्यवस्था जस्तो जसमा दण्डित व्यक्तिलाई उसको अन्तिम इच्छापूर्तिको व्यवस्था हुन्छ भवितव्यको शरीदयता र करूणा वास्तविक यसकारणले हुन्छ कि दण्डको पूर्व दण्डितले पाएको हुन्न र उसको त्यो क्षणिक दण्डावकाशको सुख वास्तविक लाग्छ त्यसलाई मैले त्यस रात स्व स्वयम्बरको स्वप्नेल भावनामा रङ्गमङ्गी बिताएँ बिहान उठ्दा मेरो हृदय बडो प्रसन्न थियो शरीर पुलकित, मैले उठ्ने बित्तिकै सम्झेँ उसले मलाई पूर्वादेश दिएको तयार भएर बसे कसरी तयार हुनुपर्ने हो हु मैले यसको त केही आदेश दिएन उसले के गर्नुपर्ने हो मैले के त्यस्तो कार्यक्रम का हुन्छ स्वयम्वरमा र कुन ठाउँमा कुन कर्मकाण्ड आज घटित हुने हो हामीबाट कुन अनुष्ठानको सम्पादन हुने हो केही कुराको अत्तोपत्तो मलाई थिएन आनन्दले बारम्बार फुरूङ्ग भइरहेको मनमा स्वयंवरको मर्मलाई बुझ्ने प्रयत्नमा प्रश्न उठिरहन्थ्यो कस्तो अनुष्ठान कुन अग्निका सम्मुख केही कुराको पनि ज्ञान नभएर उत्कण्ठाले काफी रहेको उपन्यास थियो बाबु आमा र छोरा आज श्रुति हामीले विश्वेश्वर प्रसाद कोइरालाको यो उपन्यासको तेस्रो श्रृंखला सुन्यौ उपन्यासमा तीनवटा मूल पात्रको बेग्ला बेग्लै चरित्रलाई प्रस्तुत गरिएको छ उपन्यासकारले उपन्यासलाई बाबु र आमा गरी दुई शीर्षकबाट आत्मपरक शैलीमा प्रस्तुत गर्नुभएको छ आजको श्रृङ्खलादेखि हामीले आमा शीर्षकको कथा आत्मपरक शैलीमा सुन्न थालेका छौं आमा शीर्षकमा मूल पात्रले आफ्नो 20 वर्षको उमेरमा बनारसमा अध्ययनको सिलसिलामा आफूले अनुभूत गरेको जीवनको चर्चा गरेकी छिन् आफूलाई कसरी एउटा पुरूषप्रति प्रेम हुन गयो कसरी आफू प्रेममा लीन भएर बनारस शहर विचरण गर्न थाले भन्ने कुरा व्याख्या गरेकी छिन् भोलिको दिनमा आफूहरूको स्वयंवर गर्ने निर्णयमा ती जोड़ी पुगेका छन् यही आइपुगेर हाम्रो आजको समय सकिएको छ आजलाई कार्यक्रम श्रुति सम्बेक कार्यक्रम श्रुति सम्बेकबाट विदा हुनु कार चार चार हुन हो कि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ चार छ नौ काठमाडौँ यदि तपाईँ ईमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ईमेल ठेगाना हो एसएचआरयूटीआई हवस् त आउँदो शुक्रबार आजकै समयमा बाबु आमा र छोराको चौथो श्रृंखला वाचन हुनेछ त्यसअघि मंगलबारको श्रृंखलामा हामी कृष्ण धरावासीको नयाँ उपन्यास आदि बाटो लिएर आउनेछौं आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजेता हमाल बिदा चाहन्छौ शुभरात्री